नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ प्राविधिक मित्र रिजनसँगै म ध्रुवराज खनाल शुभ बिहानी हरेक दिन बिहान आठ बजे आउने गर्दछ र आज पनि हामी नयाँ श्रृङ्खलामा उपस्थित भइसकेका छौँ शुभ बिहानीमा रहेर हामी तिथिमिति त्यसै गरी तपाईँको राशिफल बाह्र राशिफलले दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्छौँ त्यसै रेडियोहरूपण एक सय चार थप्लो दैनिक प्रस्तुतिमा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी प्रस्तुत गर्ने गर्दछौँ अनि शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले स्थान दिँदै आइरहेका आज पनि यिनै सामग्रीका साथ हामी उपस्थित भएका छौँ शुभ बिहानीको सुरुवातमा आजको तिथिमिति आज विक्रमसम्म दुई हजार साल असार सोह्र गति सोमबार तदनुसार दुई जुन तिस तारिक आषाढ शुक्ल पक्ष तृतीय तिथि साँझ पाँच बयालिस बजे उपन्त चौति तिस नक्षत्र बिहान दस सैतिस बजे उपन्त अश्लेषा हर्षण योग राति नौ एक्काउन्न बजे उपन्त वज वकर्ण आनन्ददाशिमा अमृत बेला बिहान छ बयालिस बजेसम्म आज तपाईको दिन के कसरी बाह्र राशिफलले आजको तपाईँको दिनलाई कसरी निहालेको छ अब लाग्छ राशि त आजको दिनमा आर्थिक स्थिति कमजोर बन्दै जानेछ आफन्तमा केही खटपट हुन सक्ला व्यर्थकको काममा धन खर्च हुनेछ सामान्य चोट पटकको योग रहेको छ आँटे ताकेका काम सहजै पूरा गर्न सकिएला रमाइलो यात्रा हुनेछ मान्यजनबाट आवश्यक सहयोग प्राप्त होला गरेका काम सबै पुरा हुनेछन् कर्कट राशिसी झमेलाले कन्या राशि काममा सोचे बन्दा बढी प्रगति गर्न सकिनेछ समय तपाईँको पक्षमा छ कन्या राशिको आजको दिनमा तुला राशि त आजको दिनमा नयाँ कामको योग रहेको छ मनमा उत्साह तथा उमङ्ग आउनेछ सङ्गतमा पर्न सकिनेछ स्वास्थ्यमा केही समस्या आउन सक्ने धनु राशि त आजको दिनमा दैनिक कामहरू अधुरै रहनेछन् सामान्य चोटपटक लाग्न सक्नेछ मकर सामाजिक का काममा ख्याति आर्जन गर्न सकिनेछ कार्य सिद्धिको योग रहेको छ मकर राशिभत्रु पक्ष कमजोर बन्दै जालन काममा जोस तथा जाँगर बढ्नेछ कुम्भ राशिको आजको दिनमा रेन रा राशि मीनराशि तपाईँको आजको दिनमा आँटेका काम पुरा गर्न सकिने समय छ मनमा शान्तिले बास गर्नेछ यो त भयो आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी राशिफल मार्फत यदि तपाईँले कुनै कार्य सुरु गरिसक्नु भएको छ अनि आँट्दै हुन्छ भने त्यसलाई निरन्तरता होला तपाईँको त्यो कार्यले सफलता हासिल गर्नेछ रेडियो अर्पण्सी चार थुप्रो शुभकामना व्यक्त गर्न चाहन्छ आजको राशिफल पश्चात अब आज रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगार्सको बाँकी समयमा के कस्ता कार्यक्रम रहेका छन् त्यस सम्बन्धी जानकारी तर्फ हामी लाग्दैछौँ शुभ बिहानी पश्चात तपाईँले हाउसफुल कमेडी सो तपाईँले सुन्न सक्नुहुनेछ समा। नेपालवाणी समाचार भने त्यस लगत्तै सुगम सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ दस बजेसम्म दस बजेको समय रहनेछ कार तपाईले सुन्न सक्नुहुनेछ एघार बजेको समय रहनेछ अर्पण खबरको भने त्यस पश्चात जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ मध्याह बाह्र बजेको समय रहनेछ नेपाली समाचार लगतै बलिउड फोल्डर सुन्न सक्नुहुनेछ एक बजेसम्म एक बजेको समय अर्पण खबरको लगतै कलिउड काउन्टाउन सागरको साथमा सुन्न सक्नुहुनेछ दुई बजेको समय रहनेछ अर्पण समाचार लगत्तै अर्पण समर्पण अर अपरान्न तिन बजेसम्म तपाईले सुन्न सक्नुहुनेछ अपरान्ह तिन बजेको समय रहनेछ नेपाल बाणीको समाचार लगत्तै नेपाली पप गीतहरू तपाईँले अपराह चार बजेसम्म सुन्न सक्नुहुनेछ अपराह्न चार बजेको समय रहनेछ अर्पण खबरको भने त्यस पश्चात आधुनिकी यात्रामा तपाईँ रहन सक्नुहुनेछ साँझ पाँच बजेसम्म साँझ पाँच बजेको समय रहनेछ अर्पण बुलेटिनको त्यस लगत्तै जीवनको मार्ग तपाईँले साँझ छ बजीसम्म सुन्न सक्नुहुनेछ छ बजेको समय रहनेछ नेपाली समाचार त्यस अर्पण स्थानीय समाचार स्थानीय क्षेत्रमा भइ गरेका गतिविधि तपाईँले स् स्थानीय सम समाचारमा सुन्न सक्नुहुनेछ सात बजेसम्म सात बजेको समय रहनेछ अर्पण शुभ साँझको भने त्यस लगतै साझा खबर सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर सुन्न सक्नुहुनेछ बेलुका आठ बजेको समय रहनेछ नेपाल समा नेपाली समाचार भने लगतै बिबिसी नेपाली सभा तपाईँले सुन्न सक्नुहुनेछ त्यसपछि विभिन्न गीत सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ राति दस बजेसम्म दस बजेको समय रहनेछ नेपाल एफएमको समाचार भने त्यस पश्चात खुलदुली डट कम तपाईँले सुन्न सक्नुहुनेछ एघार बजे आजको यात्रा हाम्रो सकिनेछ र हामी एघार बजे पश्चात भोलि बिहान चार बजेसम्म विश्राममा रहनेछौँ भोलि बिहान चार बजे मङ्गलधुनका साथ हामी उपस्थित हुनेछौँ त्यस पश्चात तपाईँले श्रीमद् भागवत प्रवचन माला विभिन्न भजनहरू सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय रहनेछ प्रभात बाँडीको भने छ बजेको समय रहनेछ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत तपाईँले साझा खबर भोलि बिहान छ बजे सुन्न सक्नुहुनेछ भोलि बिहान साढे छ बजेको समय रहनेछ बाणी बहसको भने सात बजेको समय रहनेछ अर्पण स्थानीय समाचारको त्यस लगत्तै बिबिसी सेवा तपाईँले सुन्न सक्नुहुनेछ बिहान साढे सात बजेसम्म साढे बजेको समय रहनेछ कृषि सरकारको भने कृषि सरकार लगतै हाम्रो यो जानकारी पश्चात आज तपाईँ जसको जन्मदिन परेको छ तपाईँ सम्पूर्णमा शुभकामना व्यतीत गर्न चाहन्छौ तपाईँको जन्मदिन परेको छ शुभकामना सन्देश रेडियो मार्फत प्रेषित गर्न चाहनुहुन्छ भने हामीलाई पत्रचार गर्नुहोला फोन सम्पर्कबाट पनि तपाईँले हामीलाई शुभकामना सन्देशका पत्रहरू टिपाउन सक्नुहुनेछ तपाईँले हाम्रो स्टुडियोको फोन नम्बर शून्य तिन सय बत्तीस त्यसै गरी शून्य सपन्न पाँच त्रिसठी तिन सय तिसमा अपराह चार बजीदेखि साँझ पाँच बजीसम्म आफ्ना शुभकामना सन्देशलाई ठिपाउन सक्नुहुनेछ तपाईँले ठिपाउनुभएका शुभकामना सन्देशलाई हामी शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारी सँगै आजक आजको लागि भने शुभ बिहानीको आजको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद छ तपाईँ समक्ष मेरो आवाज पुर्याउन मद्दत गर्नुहुने प्राविधिक मित्र रिजनलाई विशेष आभार प्रकट गर्न चाहन्छु आजको श्रृङ्खलाबाट म ध्रुवराज छुटिन्छु आज तपाईँको दिन शुभ बितोस नमस्कार पिक्रीमा। पिक्रीमा। रत्नगर बा...